बचो अपराह्न को चार बचियो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 मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ साँझ पाँच बजे सिंह दरबारबाट अध्यक्ष रेग्मीले राष्ट्रका नाममा सम्बोधन गर्ने रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभएको छ एक आन्दोलनकारीर्तामा आउन आह्वान सरकारले चुनावको मिति घोषणा गरेपछि एकीकृत नेकपा माओवादीले चुनाव केन्द्रित कार्यक्रम अघि बढाउने भएको छ त्यसका लागि उसले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको छ आज बसेको केन्द्रीय समितिको बैठकले चुनावको मिति तोकिएकोमा स्वागत र चुनावमा केन्द्रित हुने निर्णय गर्दै परिचालन समिति गठन गरेको हो ब्युरो इन्चार्ज राज्य समिति इन्चार्ज र जनवर्गीय सङ्गठनका अध्यक्षहरू सदस्य रहेका छन् बैठकले अब चुनावमा हुम्मिने निर्णय गरिको केन्द्रीय सदस्य कृष्ण शर्माले जानकारी दिनुभएको छ बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सङ्कटको निकास चुनावले दिने भन्दै पार्टीलाई सम्पूर्ण रूपमा परिचालन गरेर नागरिकसम्म पुर्याएर चुनावमा लाग्नुपर्नेमा जोड दिनुभएको छ चुनावको तयारीका लागि माओवादीले केन्द्रीय समिति बैठक तेह्र गतेसम्मका लागि स्थगित गरेको छ नेकपा माओवादीले आज बाघे फतेपुर सातमा चारजनाको 29 बिगा जग्गा कब्जाको घोषणा गरेको छ नेकपा माओवादी सम्बन्ध अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीले झण्डा तथा ब्यानर लगाएर जग्गा कब्जाको घोषणा गरेको हो फतेपुर सातका पुनम शर्मा र ज्ञानी विष्टको संयुक्त नाममा रहेको सोह्र बिघा आठ कट्ठा दसदुर र सुकैलाल वर्मा तथा उर्मिला देवी वर्माको नामको तेह्र बिघा जग्गा कब्जा घोषणा गरेको हो सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको आरोप लगाउँदै जग्गा कब्जा गरिएको हो नेकपा माओवादीका केन्द्रीय सदस्य आइपी खरेल र सेक्रेटरी नवीन लगायत दर्ज बढी नेताहरू गएर जग्गा कब्जा घोषणा गरेका थिए नेपाली काङ्ग्रेसकी नेत्री सुजता कोइरालाले गलत मान्छेहरू नेतृत्वमा आएकाले मुलुकले निकास पाउन नसकेको दावी गर्नुभएको छ मुलुकले निकास नपाउनुमा प्रमुख चार दलका मुख्य नेताहरू दोषी रहेको भन्दै कोइरालाले गलत मान्छेहरू नेतृत्वमा आएकाले देशले निकास पाउन नसकेको आरोप लगाउनु भएको हो आज बिहान आफ्नै निवास मण्डीमा पत्रकारसँग उहाँले मङ्सिर चारमा हुने निर्वाचनबाट देश बिगार्ने व्यक्तिहरूलाई जनताले हराउनु बताउनु भएको छ सरकारले स्वच्छ र भइरहेको वातावरणमा चुनाव सम्पन्न गराउनुपर्ने कोइरलाको भनाइ थियो कार्यालयमै गएर नेकपा माओवादी सहित पाँच दलका कार्यकर्ताले कर्मचारीलाई हातपात गरेपछि संकुशुबा सदरमुक्म खातबारी आज तनावग्रस्त भएको छ बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले कृषि विकासकाले कृषि विकास मैत्र खातबारी नगरपालिकाका कर्मचारीलाई हातपात गरेका प्रहरीले जनाएको छ कर्मचारीमाथि हातपात भएपछि प्रशासनले ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बन्दकर्तालाई लखेटेको थियो विभिन्न पाँच बुधे माघ अस्पतालमा लगाएको ताला प्रशासनले प्रहरी परिचालन चार दिन खोलेको मावदी, संघीय समाजवादी पार्टी नेकपा मावदी र रा, राष्ट्रिय जनमुक्ति पार्टी र मन सम्बन्ध संघे लिम्बुवान राज्य परिषदले जिल्ला बन्द आह्वान गरेका थिए बन्दकर्ताले स्थायी दरबन्दीका डाक्टर तुरन्त ल्याउनुपर्ने पुरानो दुई वर्ष कटेका कर्मचारीको सरूवा गर्नुपर्ने लगायतका पाँच बुझे माग राखेका छन् कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमा आञ्चल एकाडेमीका विद्यार्थी र प्रहरी बीच झडप हुँदा सोह्रजना घाइते भएका छन् एक वर्षअघि धनगढीको आरोपी फलोर मेलको ट्रकले ठक्कर दिँदा घाइते भएका एकाडेमीका प्रकाश चौधरीको परिवारलाई 30 लाख राहतको माग गर्दै प्रदर्शन गर्ने विद्यार्थी र प्रहरी बीच झडप भएको हो घाइते हुनेमा पन्ध्रजना विद्यार्थी र एकजना प्रहरी जवान रहेका छन् झडपमा घाइते भएका सबैको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ विद्यार्थीले धनगढ़ी बजारमा साइकल समेत चल्न नदिएपछि प्रहरीसँग झडप भएको विद्यार्थीले आरोपी हलोर मेलको धनगढीमा रहेको डिपोमा समेत तोडफोड गरेका छन् कैलालीका प्रहरी प्रवक्ता मुढा गरेपछि लाठीचार्ज गर्नु सिरियामा सरकारले विद्रोही विरुद्ध रासायनिक हतियार प्रयोग गरेको प्रश्न भएपछि अमेरिकाले सिरियाली विद्रोहीलाई प्रत्यक्ष रूपमा सैन्य सहयोग दिने घोषणा गरेको छ यसअघि अमेरिका राष्ट्रपति बारक ओबामा सुरक्षा सल्लाहकार बेन रोडसले श्रियामा रासायनिक हतियारको प्रयोग भएको खुलेपछि ओबामा विद्रोहीलाई सहयोग गर्ने मनसायमा पुगेको बताउनु भएको थियो रोडसले अन्तर्राष्ट्रिय संचार माध्यम र जानकारी दिए पनि विवरण भने खुलाउनु भएको छैन तर न्युयोर्क र टाइम्सको अनलाइन संस्करण अनुसार अमेरिकाले स्रियाली विद्रोहीलाई केही हतियार गोलाबारूद र एन्टीटेक जस्तो हतियार उपलब्ध गराउन सक्ने बताएको छ र मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले खेलकुद क्षेत्रको विकासमा सरकारले सक्तो सहयोग गर्ने वचन दिनुभएको छ प्रथम राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताको राजधानीमा उद्घाटन गर्दै रेग्मीले खेलकुद क्षेत्रले खेलकु मात्रै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सफल भएको भन्दै खेलकुद क्षेत्रलाई सहयोग गर्ने वचन दिनुभएको छ अहिले पनि खेलकुद क्षेत्रको अवस्था सन्तोषजनक नभएको भन्दै रेग्मीले विद्यालय स्तरबाटै खेलकुद क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनु भएको छ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले खेलकुद क्षेत्रलाई राजनीतिबाट टाढा राख्न नसके मात्र विकास बताउनु भएको छ अपरान्न चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदामय नमस्कार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 श्री कयरखोला कालि का जलोपभोक्ता संस्था जुटपानी चितवन सूचना इस